दिदी एकचोटि बिजु बज्राचार्य कि धर्मपत्नीसँग कुरा गर्न सकिने अवस्था छ प्लिज दिनुहोस् त हेलो नमस्कार यहाँको शुभनाम चाहिँ के पर्यो कपिला बज्राचार्य अनि तपाईँ पनि साङ्गीतिक क्षेत्रमा हुनुहुन्छ वा श्रीमानलाई सघाउने मात्र हो सुन्नु त्यस क्षेत्रमा यति लामो सङ्घर्ष गर्नुभयो दुई हजार अडचालिस सालदेखि तर अहिले सामान्य छ सात लाख रुपियाँ जुटाउन पनि नसक्ने अवस्था छ यो साङ्गीतिक क्षेत्र पत्रकारिता क्षेत्र के भन्न चाहनुहुन्छ ना, भनौँ था न अब नाम चाहिँ जताततै हुन्छ विशुभत्रै हो तपाईँहरूलाई रोगी लाउँदा या अरू केही हुँदा अनि सबैसँग आफ्नो श्रीमानको जीवन रक्षार्थ के भन्न चाहनुहुन्छ म अपिलै गर्छु होइन उहाँलाई अब बताइदिनुहोस् न तपाईँको श्रीमानप्रतिको समर्पणलाई समेट्ने खालको एउटा गीत सुनाइदिन चाहे सुन्नुहोस् है त संसार तुई आखा को नानी हेने दु तुम मेरे संसार हेने दुई आई जिंदगानी है मो भर्मा है ए माया, ए माया माया तिमी पैले है, है। से खोला संग है माया माया है ए, ए तिमी भन्दा हुन्छ म्याडम अब हामी उन बिजु बजारचारीसँग कुरा गर्न चाहन्छौँ कृपया दिनुहोस् न फोन है जी उपचार गर्ने खर्च नभएपछि जसरी अपिल गर्नुभएको छ तपाई जस्तो एउटा चर्चित सङ्गीतकारले यसरी अपिल गर्दा त पक्कै पनि सहयोग गर्नुहुन्छ होला किनभने मलाई पहिल्यैदेखि नै फोन आइरहेको छ चेक रिपब्लिकबाट वैकुण्ठ रामाझी लन्डनबाट आइरहेको छ अन्य मुलुक अमेरिका होइन धेरै ठाउँबाट उजेल खरमा राखिदिनु पर्यो उहाँलाई बचाउनुपर्छ हाम्रो गहना हो मर्न दिन हुन्न भनेर भनिरहनु भएको छ त्यही भएर मैले यो विषय अन्य अलिकति दर्दनाक कथाहरूलाई पनि छाडेर मैले यो आज अलिक तपाईँलाई लिइरहेको छु हामीलाई गर्व पनि लागेको छ किनभने तपाईँलाई लिन पाइयो किनभने आज तपाईँलाई गुल्मी धेरैले चिन्नु भएको थिएन यो बिजु बजार कहाँको मान्छे होला भन्थे एउटा कौतुलता थियो आज चिनाउन पनि पाइएको छ खुसी लागेको छ तर फेरि अर्को तपाईँले कम्पोज गरेको अनि बिजुजी जीवन कहिले उकाली कहिले ओह्राली भन्छन् होइन एउटा स्पिडमा तपाईँ बिजु बज्राचार्यको नाम कहाँदेखि कहाँसम्म छ तर आर्थिक कारणले यसरी दयाको भिख माग्नुपर्ने अवस्था पनि हुन्छ त्यस्तै अवस्था सायद मेरो पनि आउन सक्छ अर्को कलाकार पत्रकारको पनि आउन सक्छ होइन के भन्न चाहनुहुन्छ जस्तै हुन्छ नि हाम्रो नेपाल सरकारमा खरदार सुब्बा नाय सुी भन्ने हुन्छ नि हाम्रो सङ्गीतकार उसमा चाहिँ त्यस्तो भएन तपाईँको यो देशमा चाहिँ कलाकारहरूले सम्पन्न हुनको लागि यति मेरो गुरु भएको मान्छे त्यही इन्डियामा धेरै ठुलो नाम र जाम छ उसँग हाम्रो नेपालको छैन त्यही त यो एकदम अन्तराजमा यो यो चाहिँ फरक हुनुमा चाहिँ हाम्रो यहाँको राजनीतिदेखि धेरै कुराले असर पर्दछ इन्डियामा तपाईँको केरा बेच्ने केरा छेउ पसले यस्तो पसले दुई लाखमा ताड गर्छौँ हामी चाहिँ यहाँ त्यो एघार लाखमातिर चढ्छु भन्नाले पाइँदैन यो कारणले गर्दाखेरि यो चाहिँ सरकारले बुझ्नुपर्ने कुरा हो र हामी आफैमा पनि कमजोरी छौँ भोलि यो फिल्ड अत्यार कोठामा पसेर जनता नचाउनतिर लागि हो स्वास्थ्य स्वास्थ्यको प्रभाव नगरिकन अब त्यसो हुन दिन म दुई तिन महिनामा जब त्यसपछि म फिल्डमा उत्रेर यो कार्यक्रममा लागेर सम्पूर्ण श्रमिक श्रेमीहरूलाई सुव्यवस्थित हिसाबले अगाडि जानुपर्छ जब उजेलको खबरमा आइसकेपछि अवश्य पनि उहाँहरूले सुनेपछि सहयोग गर्नुहुनेछ र तपाईँका फ्यानहरूलाई फेरि अर्को एउटा गीत अब सुनाइदिनुहोस् <गाँ> आसिन भन्स निर्मा हे मन भन्स निर्मा लुल दि नख त झरिपरी रह्यो मनमा थामिदैन आँसु किन भन्छु मेरो मुहिलाई मनम अनि कि बिजुजी राष्ट्रिय स्तरमै पुगिसकेको एउटा कलाकार क्षेत्रको मान्छेलाई राज्यले पनि गर्नुपर्ने हो तपाईँलाई कुनै सहयोग गरेन कुनै पहल गर्नु भएन कि कि कसो म चाहिँ प्रधानमन्त्रीलाई हाम्रो कलाकार सङ्घ छ एउटा त्यो सङ्घ मार्फत हामी सबै ठाउँ पहल चाहिँ र सहयोग गर्न म अनुरोध त्यसबाट अघि यो रेडियोबाट सुनेर पनि थाहा होला होइन भन्न खोजेको के भन्दाखेरि यो हामी कलाकार आफूलाई पनि गल्ती छ सबभन्दा ठुलो गल्ती चाहिँ हाम्रो सरकारले यो पुरै परि व्यवस्था गरिरहेको छैन के कलाकारको लागि त्यस कारणले गर्दाखेरि म भन्न मजबुर छु हाम्रो कमजोरी झन् हामीले आफ्नो अधिकारै बिर्न नसक्नु कलाकारहरूलाई मनोरञ्जन दिएर मात्रै के गर्नु आफ्नो आफै गर्न नसक्दैन यो माग्नुपर्ने स्थिति किन भयो भनेदेखि हाम्रो आफ्नो कारण त्यसपछि म चाहिँ जसलाई दोष दिन्छु सरकारले भनेको माग्नुहुन्छ होला हामीले पहल गरियो भने नि माग्ने हो उहाँहरूले माग्ने हो हामीले कहलै गरेका छैन मागेकै छैन भने किन लाला भन्नुहुन्छ मैले आफ्नै रोजाइमा एउटा गीत सुनाएँ तपाईँलाई जी, जब यो ओजेलका खबर सुनिसकेपछि श्रोताले सहयोग गर्न चाहनुहोला तपाईँको सहयोग सिधै तपाईँसँग सम्पर्क गर्नका लागि तपाईँको मोबाइल नम्बर अनि खाता नम्बर दिन सक्नुहुन्छ फेरि दोह चौतिसार सहयोग गर्न चाहनुहुने श्रोताले यी राष्ट्रका गहना बिजु बज्राचार्य जो गुल्मी वामी टक्सरका हुनुहुन्छ उहाँलाई बचाउनका लागि प्रत्येक गुल्मेली अथवा देशै भरिरहेका उहाँका फ्यानहरूले यो खबर सुनेर उहाँको जीवन रक्षार्थ सहयोग गरिदिनुहोला भन्ने आग्रह गर्दै अन्तिममा के भन्न चाहनुहुन्छ र भावी समयमा अझै राम्रो गीतहरू हामीले गरेर तपाईँहरूलाई खुसी बनाउन सक्छ र यसपालि दसैँ मैले सुकै खाएर अब आइन्दा यस्तो नहोस् कोही पनि कलाकारलाई यस्तो नपरोस् र तपाईँहरूको सहयोगले मैले चाहिँ राम्रो सङ्गीत सिर्जना गर्न सक् प्रार्थना गर्दै अन्तिममा त्यो ओजेलका खबरहरूको प्रस्तुत गर्दा तपाईँका गेम्सवासीलाई परिँदै बिजुजी तपाईँ एउटा एउटा गहना हो देशैभरिको गहना हो तर पनि हामी अझ धेरै माया गर्छौ तपाईँलाई छिटै तपाईँको बिमार निको होस् यो भल फेरि होस् तिनवटा भल र तपाईँ फेरि यो साङ्गेतिक क्षेत्रमा चम्किनु होला तपाईँ अझ सफल हुनुहोला भन्दै ओजेलका खबरमा जुन एउटा महत्वपूर्ण समय दिनुभयो वास्तवमा यो तपाईँले अपिलका लागि मात्र नभएर हामीलाई पनि एउटा गर्व लागेको छ किनभने तपाई जस्तो पात्रलाई आज हामीले ओजेल खबरमा लिन पायौँ यसका लागि हामी आभार प्रकट गर्छौँ म पुनः तपाईँको सुस्वास्थ्यको कामना गर्दै र सम्पूर्ण यस ओजेल खबरका जो प्रिय श्रोता हुनुहुन्छ उहाँहरूलाई जति सहयोग गर्न सक्नुहुन्छ सहयोग गरिदिनुहुन म विनम्र आग्रह गर्दै अहिलेलाई रा गर छुट्टिन चाहन्छु हवस् धन्यवाद हजुर हजुर अब बिदांगार का ठेगाना कार्यक्रम ओजे का खबर सामुदायिक रेडियो स्काई रेडियो गुलमी वा तई जुन रेडियो ओजेल का खबर सुनी रहने भेजे तेस रेडियो ठेगाना वा स्टूडियो को टेलीफोन मार्फतनी हमी उचित सुझाव सलाह र प्रक्रिया दिन सकूने अवस्त एतिंज ओजा खबर सुनेर साथता अविधि में सात दी महेश बोरा विशेष धन्यवाद दीदी म आवाज साथी प्रेम सुनार बिदा चाहूँ नमस्ते